श्रुति सम्भको शुक्रबारको श्रलामा हामी आजदेखि एउटा अर्को उपन्यास लिएर आएका छौं रूपनारायण सिंहको भ्रमर उपन्यास हामीले आजदेखि वाचन गर्ने उपन्यास हो यो उपन्यास त्रिभुवन विश्वविद्यालय मानविक तथा समाजशास्त्र संकाय अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा पनि निर्धारित गरिएको पुस्तक हो यो उपन्यासमा सन् उन्नाइस सय लेखकले लेख्नु भएको भूमिका यस्तो छ कलकत्ता विश्वविद्यालयमा बीएल पढ्दा नेपाली भाषामा एउटा सामाजिक उपन्यास लेख्ने प्रवृत्ति भयो चार वर्ष अघिको कुरा अधमे उत्साह र प्रस्तुत उपन्यास लेख्न अग्रसर भए नाना कारणले गर्दा प्रस्तुत उपन्यास त्यस साल अपूर्ण रहयो एक दिन दार्जीलिङमा स्थानीय नेपाली साहित्य सम्मेलनका सुयोग्य मन्त्री श्रीयुक्त सूर्य विक्रम गेवाली महोदयसहित साहित्य चर्चा गर्दा त्यो असम्पूर्ण लेखौटको स्मरण भयो गेवाली महोदयले ले लेखौट पढ़ेर त्यसलाई सम्पूर्ण गर्ने अनुरोध मलाई गर्नुभयो प्रस्तुत उपन्यास आज लेखियो गेवाली महोदयका उत्साह र आग्रहले भन्दै सन् उन्नाइस सय छत्तीसमा सिंहले यस पुस्तकमाथि आफ्नो भूमिका राख्नु भएको छ यही पुस्तक उपन्यास भ्रमर आजदेखि वाचन शुरू हुन्छ पृष्ठ बाट अब वाचन शुरू हुन्छ रणवीर सिंह र ललित सिंह एकै दिन दार्जीलिङ हाईस्कूलमा भर्ती भए थिए दस वर्षपछि एकैचोटि तिनीहरू पास भएर निस्के तिन्ताक दार्जीलिङको नेपाली समाजमा खुबै थोरै लेख्न पढ्न जाने मानिस थिए अतैव रणवीर सिंह र ललित सिंहलाई सबैले धन्ने धन्ने गरे तिनको ख्याति चारैपट्टि फिजियो दस वर्ष अघि बाल्यावस्थामा बसेको मैत्री अहिले झन गहिरो भए थियो शिक्षा समाप्त गरेर दुवैले कर्मक्षेत्रमा खुट्टा हाले जीवन संग्राममा दुवै कम्मर कसेर पसे एक दिन ललित सिंह बेलुका अफिसबाट फर्केर दिनभरिको परिश्रमले थाकेर कुर्सीमा आराम गरिरहेथे पिउनले एउटा पहेँलो खामको तार ल्याएर अघिल्तिर राखिदियो तार पढ्दा पढ्दै तिनको मुख सुक्यो हात थरथर कामन थाल्यो महिनादेवी नजिकैमा बसेर चिया बनाउन लागिरहेथिन् स्वामीको मुखको भाव लक्ष्य गरेर छेउमा आई विस्तार सोधिन् तारमा केही अशुभ समाचार त आएन तार खरसाङबाट आएको थियो रणवीर सिंह खरसाङमा उच्च पदस्थ सरकारी कर्मचारी थिए अहिले ती सिकित्त बिरामी छन् भन्ने तार आएको थियो घडी हेरेर ललित सिंहले स्त्रीलाई भने लौ चाँडो तयार हो बेलुकाको रेल छुट्न अझै दस मिनट छ कृणीलाई यति आदेश गरेर तिनले छोरो शेखरलाई पारे इन्द्रशेखर एकान्त मनले एउटा अङ्ग्रेजी उपन्यास पढिरहेको थियो पिताको कण्ठस्वर सुनेर ऊ पुस्तक राखी आउँदैछु बा भन्दै भित्र गयो एकछिनपछि पाँच बजी बेलुकाको रेलमा यी तिनै प्राणी हरसाङतिर लागे रणवीर सिंहको अवस्था सङ्कटापन्न छ ती घोर जोरोलेस अचेत छन् तिनकी छोरी बिणा सिरानीको छेउमा बसेर कातर दृष्टिले पिताको तप्तमुख ता हेरिरहेकी छे कोठामा डाक्टर वैद्य केटी नोकर चाकर भहरी छन् ललित सिंह रेलबाट ओर्लेर सपरिवार पराशर त्यहाँ आइ उपस्थित भए तिनलाई प्रवेश गरेको देखेर बीणाका आँखाबाट एथिन्जेल रोकिराखेका आँसु झरझर गर्दै बग्न थाले अजस्रधारामा ललित सिंहले अघि एउटा हातले आफ्ना चिर साथीको तप्त हात समाते अर्काले बीडालाई सुमसुमाउँदै सजल आँखाले आकाशपट्टि हेरेर भने नरोबा ईश्वरलाई सम्झे प्राय दुई घण्टा बितेपछि रणवीर सिंहले आँखा उगारे तिनको मुख पहेँलो हुँदै आयो जरोको बेग पनि एकाएक घट्यो आँखा दुईवटा अघार जस्तै काला भए आँखामा उद्योग लाग्दो टलक देखियो तिनले एकचोटि चारैतिर नजर घुमाए औ सुकालका साथी यौवनका मित्र आजन्मका सहायकलाई छेउमा देखेर तिनको स्पर्श अनुभव गरे तिनका रक्तहीन शुष्क ओठमा हाँसोको छिँड रेखा देखा पर्यो तिनका आँखाबाट दुई थोपा आँसु चुएर ललित सिंहका हातमा परे बिस्तार बिस्तारै दाहिनेपट्टि फर्केर तिनले अति छिँड अर्थत शान्त स्वरले भने म अब जाँदैछु छि नरोबा आमा के सधैँ कसैका रहन्छन् र तिनको सास छिटो छिटो चल्न थाल्यो निधारमा चटचोटी पस्िन एक आयो एकछिन चुप लागेर तिनले फेरि बिणाको हात आफ्ना मुठीमा राखेर भने तीन वर्षकी हुँदा आमाले मेरो जिम्मा तँलाई सुम्पेकी थिइन् औ आज आज म तेरा कान्छा बाला सुम्पेर जाँदैछु ललित म उहेर मेरा जीवनसँगी नै सेतो वस्त्र लगाएकी मलाई हातका इसाराले डाक्दैन् म सब भयो छोरीको क्रन्दन मित्रको विरह वेदना इष्टमित्रको हाहाकार केहीले पनि तिनलाई राख्न सकेन पिता मरेको महिना दिनपछि बिणा दार्जिलिङ आएर ललित सिंहका घरमा अलिक दिन बसी संसारमा बीणाको आफ्नै भन्ने एउटा बुढी फुफू बाहेकहरू कोही पनि छैन यी बुढिया पनि टाढाको साइन हो कि फुफू विधिले बीणाको भाग्य विधान बडो विचित्र गरेका छन् बीणा जन्मदा पिता थिए एउटा दफ्तरमा कलम चलाएर जीवन निर्वाह गर्ने साधारण कारिन्दा बीणा तीन वर्षकै हुँदा पिता भए कचहरीका एउटा साना आखिम गाउँ भने कस्तो भाग्यवती छोरी तर त्यसको चार महिना बित्दा नबित्दै बिणाले हराई संसारको सबैभन्दा ठूलो जिनिस स्नेहमय आमा तिनी छिमेकीहरूले फेरि भने अभागिनी अरू कसलाई भन्नु तीन वर्षकी बालिकाले विधिको यो अपूर्व कौतुक उद्यग मानेर हेरी अनुभव गरी आमाको शबलाई फुले फुलले छोपेर मानिसहरूले कानमा लगेको देखेर त्यसले पिताला भने बा म पनि त्यसमाथि चढ्छु नि त्यसपछि बिणा बढ्न लागि नयाँ जिनिस नयाँ दृश्य तथा नयाँ अनुभवले त्यसको कमलो हृदयमा जरा हाले पिताको गम्भीर प्रेम र स्याहार सम्हारमा त्यो बढी आमाको अभाव पिताको प्रेम र यत्माले ते मेटाइदिए त्यसदेखि स्कूलमा गई बीणा नयाँ ठाउँमा एउटा बेग्लै संसारमा आएर त्यसको जीवनको पुरानो बाटो छुट्यो त्यसको जीवनधारा अर्कैपट्टि बग्न थाल्यो विधिले जसरी बीणाको भाग्यमा विपदमाथि विपद खन्याउन बाँकी राखेका थिएनन् त्यसरी नै फेरि बीणालाई रूप सौन्दर्य गुण र ज्ञान पनि दिने बिर्सेका थिएनन् बीडाको रूप छ भर्खर फक्रेको गुलाफ जस्तो यो रूप छ गम्भीर अथाहत जलनिधि जस्तो रूपले मनमा श्रद्धा उत्पन्न गराउँछ उन्मत्त पार्दैन यो रूपले मानिसका पवित्र भावहरूलाई जगाइदिन्छ विहल गराउँदैन यो रूपले लक्ष्मी सम्झना गराउँछ श्रदाको झलक यस रूपमा पाइन्छ पिताको मरण हुँदा बीडाले भर्खर यौवनमा प्रवेश गरेकी थिए स्वभावमा स्वाभाविक चञ्चलता थियो अनुहारमा तृप्ति नवयौवनको उष्ण रगत त्यसमा नशानशामभग थियो जीवनयात्रा त्यसका निमित्त एउटा सुमधुर सङ्गीत थियो एउटा सुलित छन्द मोहमय सपना एक्कासी पिता प्रलोप भए बीडाको सपना भङ्ग भयो संसार अधाहो भयो दुःख र विपदले सोह्र वर्षकी बीडालाई अकालैमा बुढी बनाए चिन्ता र गम्भीरताले त्यसको मनमा आफ्ना छाप लगाइदिए बीडा तेइस साल म्याट्रिक परीक्षा दिने थिए तर पिताको मृत्युले सबै काम स्थगित रहे दार्जीलिङ सहरको एउटा जनहीन एकान्त कुनामा बुढी फुपूका साथमा ललित सिंहको हेरचाहमा बीणा बस्न थाले एकान्त स्थानमा बसेर बीणा खुबै शान्तिपूर्ण जीवन बिताउन थाले त्यसको धेरजसो समय पुस्तक पढेर औ संगीत चर्चामा बित्छ आउँदो वर्ष फेरि परीक्षा दिने निश्चय गरी त्यो दिनभरि पढिरहन्छे बेलुका भएपछि कि त घरको एउटा कुनामा बसेर सितार बजाएर मन बोलाउँछ कि बुढी फुपूलाई साथ लिएर ललित सिंहका घर रित डुल्न निस्कन्छे ललितकी गृहिणी पनि बिडालाई छोरी जस्तै माया गर्छिन् बिडा कहिलेकाहीँ रात त्यहीँ बिताएर ज्ञान घर फर्कन्छे मैनादेवी र बिडाको उमेरमा ठूलो अन्तर भए तापनि मन दुबैको एकै छ निस्वार्थ मायाको सुनौला डोरीले दुबेला बाँधेको छ आफ्ना परमप्रिय मित्रकी छोरीलाई आफ्नी मुखेनीले यस्तो प्रेम गरेको देखेर ललित सिंह आत्मप्रसादको दीर्घ निश्वास तान्छन् शेखर कलकत्तामा एमी पढ्छ प्रणवीर सिंह मरेको तीन दिनपछि इन्द्रशेखर कलकत्ता हिँड्यो कलेजमा पुगेपछि आमाको पत्रबाट बिणा खरसाङ छोडेर दार्जिलिङमा बस्न थाल्यो भने थाहा पायो त्यसपछि त्यो आफ्नै लेख पढमा लिनुभयो बिणा अथवा घरका अरू कसैको खोजी गर्ने अवकाश कसलाई कहाँ यहाँ इन्द्रशेखरको परिचय दिनु आवश्यक छ इन्द्रशेखर रूप बान्छ निसन्देह तर त्यसको रूपमा प्रलयाग्निको आभास पाइन्छ त्यसका आँखामा व्याधाको हिंसा देखिन्छ त्यसको अनुहारमा कहिले तृप्त नहुने बाछना झल्कन्छ सरस्वतीको शेखरमाथि अशेष करुणा छ गीत गाउनु चित्र लेख्नु कविता गर्नु कुनै विषयमा पनि शेखर पछि सर्दैन यस्ता सबै गुणले सम्पन्न भएको विद्यार्थी नेपाली समाजमा प्राय देख्न पाइन्न तर वैचित्र प्रकृतिको धर्म हो शेखर ईश्वर मान्दैन विवेकलाई केही पनि गन्दैन समाजका विधानलाई श्रृङ्खला मान्छ नीतिका कुरालाई शब्द आडम्बर ठान्छ प्रेमलाई हृदयको दौरबल्य भन्छ संसार त्यसको अनुसार एउटा विशाल क्रीडास्थल जहाँ जसलाई जस्तो इच्छा हुन्छ त्यसै गर मन परेको जिनिस पाउन दसजनासँग लडाईँ गर जीवन त सङ्ग्राम न हो अन्त्यमा जो बलिया छन् जसको पौरुष छ सामर्थ्य छ सा, जित हुन्छ जीवनको लडाईँमा निर्धारहरूको क्षय अवश्यम छ औ समाज शेखर भन्छ अरे समाज त एउटा विराट कपट हो समाजमा हुन्छ बलियाहरूको निर्धामाथि बलजफ्तीको थिचोमिन्छु चु। धर्म चाहिँ फेरि धुर्तहरूको लाटासुदामाथि प्रताण बाहुनहरू दुर्बल छन् कातर छन् तर बुद्धि छ तिनीहरूको तीको चातुरीमा तिनीहरू अद्वितीय छन् अब यही बुद्धिबलले आज तिनीहरू आफ्नो अधिकार जमाइबसेका छन् प्रकृतिको नियमै यस्तो छ बल र बुताले भ्याउँछ भने जे इच्छा हुन्छ भएर पुग्दैन भनेदेखि चुप लागिबस्छ यस्तै छ इन्द्रशेखरको सिद्धान्त पितासित शेखरको न त मन मिल्छ न त मत पिता र पुत्र दुवैका विचार बेग्ला बेग्लै छन् यी दुईका दृष्टिकोणमा आकाश र पातालको अन्तर छ दुवै पृथक पृथक ग्रह आफ्ना आफ्ना कक्षमा स्वेच्छापूर्वक हुन्छन् पिता र पुत्रको प्राकृतिक आकर्षणले यी दुईलाई स्पर्श गर्छ साँचो हो तर यो आकर्षणमा स्वच्छन्दता कहाँ यो त प्रकृतिको एउटा अनिवार्य नियम हो दृष्टान्त मात्र हो ललित सिंह सानैदेखि पसिना चुहाएर परिश्रम गर्ने मानिस म्याट्रिक पास गरेर तिनले व्यापारतिर मन लागए कठोर परिश्रम र अशेष धैर्यसित ती आफ्ना काममा लागिरहे लक्ष्मी खुसी भइन् ललित सिंह सहरका एउटा मुख्य व्यापारी भए तर धन र वैभवले तिनलाई कति पनि विलासका बाटामा लैजान सके अझै पनि ती पसिना काटेर दिनभरि काम गर्दछन् जहाँलाई सुखसित पाल्छन् औ सन्तोषका निद्रामा सुतेर बिहान उठी आफ्ना नित्य कर्ममा लाग्छन् संसारका छक्का पन्जादेखि यी टाढै बस्छन् दसजनाका कुरा लिएर टाउको दुखाउने यी मूर्खता ठान्छन् शेखर जब चार वर्षको भए थियो तिनले घरैमा एउटा शिक्षक राखेर रा। शेखरका शिक्षाको भार तिनीलाई सुम्पिदिए तिनका पिताले गर्नुपर्ने काम यहीँ शेष भयो फेरि ठुलो भएपछि शेखरलाई आफूले पढेका स्कुलमा हारिदिए शेखरले खुबै राम्ररी म्याट्रिक पास गर्यो ललित सिंहको अर्को कर्तव्य पनि शेष भयो त्यसपछि तिनले कलकत्ताको एउटा नामी कलेजमा शेखरलाई उच्च शिक्षा प्राप्त गर्न पठाइदिए पिताले पुत्रलाई यहाँदेखि व्रत के, के गरिदिने रहे नैतिक शिक्षा र धार्मिक दीक्षाका कुरा यी त उच्च शिक्षाले आफ्नै बोध गराउँछन् वा ललित सिंहले के गर फेरि शेखरको चारैपट्टि तारिफी मात्र सुनिन्छ शेखर, शेखर जस्तो तिखो बुद्धि भएको सुबोध छात्रको स्कुलमा जोडा पाउन गाह्रो छ यो कुरा के गुरू के शिष्य सबैले एक स्वरले प्रचार गर्छन् कलेजमा पनि त्यही कुरा तीन वर्ष अघि शेखरको कलेजको कुनै अङ्ग्रेज प्राध्यापक दार्जीलिङमा हावापानी फेर्न आए थिए शेखरको खुबै बढाई गरे शेखरको साहित्य ज्ञान शेखरको अङ्ग्रेजी भाषा शेखरको कविता गर्ने शक्ति शेखरका सबै गुणले तिनले मुक्तकण्ठले प्रशंसा गरे सुनेर को यस्तो पिता होला जो गर्वले नफुल्ला जसले आफूलाई धनी नठान्ला इसी सानेदी आमाबाबू का सहवास देखि छुट्टी परिक टाड़ा टाड़े बढ़े शेखर का मनमा, में का चरित्र गुण अथवा शासन तथा माता का प्रेम रव कभाव पर्न कुराको शेखर बालक काल शेखर संसार में एकांकी एक हिड़ थे नराम्रो विचार जति का मन में ती तिस सब हृदय कोटर में थून शेखर कि माता छिन् गंगा जस्तै निर्मल मन भएकी गुरु बाहुन र ईश्वरमाथि यिनको भक्ति र श्रद्धाको अन्त छैन पतिका सेवामा यिनले आफूलाई डुबाइराखेकी छन् शेखरले सानैदेखि मातासँग छुट्टिनु परेको थियो छात्रालयमाने शेखरको धेरैजसो दिन काटिए आमाको पवित्र छायामा बढ्ने मौका पाएको भए अहिले शेखरका चरित्र र आदर्श के यस्तै हुने थिए इन्जो शेखर छ अद्भुत प्राणी समाज शेखर मान्दैन तर फेरि समाजका माझमा बसेर अरू दसजनाका जीवनलाई भिन्न भिन्न प्रकारले प्रभाव पार्छ दसजनाका विचारलाई उल्टो पुल्टो तर स्वयं छ अचल अगम ऊ न त मतमा ध्यान दिन्छ न कसैको विचारको वास्तै राख्छ न कसैको प्रेमले विचलित हुन्छ न कसैको दुःखले दुःखी समाजमा बसेर पनि ऊ समाजदेखि बाहिर रहन्छ एक दिन वसन्तको उत्ताल बतासले चारैपट्टि जताततै जनजीवन जगाएको छ माया त्यस दिन थि सपनामा विभोर त्यसको नारी हृदयमा प्रेमको उठे त्यो प्रथम सुमधुर जंकार साँच पर्न अझै अलि बेर छ हिमालयका टाकुरामा अस्ताउन लागेका सूर्यका पहिला किरणमा बगैँचाका प्रत्येक फूलमा शेखरको स्मित अनुहार झल्कन्छ माया जसङ्ग भएर मायाले ढोकापट्टि हेरी औ आनन्द र लाजले त्यसको मुख रातो भयो शेखर ढोकामा उभिएर मायाको दशा देखेर हाँसिरहेको थियो पुलुको शेखरको मुखमा चुटे हेरी मायाको दृष्टिमा पवित्र प्रेम र सरल विश्वास छ मायाले मुसुक हाँसेर बने पाहुनाको सेवामा दासी हाजिर्से माया, मा माया, माया थिए उमा जस्तै सरला पर्वतराज हिमालकी पुत्री उमाले बुडा शिवलाई जस्तो भक्तिभाव गर्थिन् जस्तो अशेष प्रेम गर्थिन् मायाले शेखरलाई त्यस्तै श्रद्धा त्यस्तै प्रेम गर्थे संसारलाई स्वर्ग ठान्थी ओ मानिसलाई देवता मानिसहरूमा फेरि शेखर थियो मायाको आराध्य देवता यही सरल विश्वासले गर्दा शेखरलाई केही नानीनास्ति नगरी ना मायाले आफ्नो सर्वस्व अर्पण गरी नन्दन वनको सबैभन्दा राम्रो भर्खर कोपिलाबाट फक्रेको पुष्पले आफूलाई आराध देवताको गोडामा चढायो त्यसपछि फेरि एक दिन दशैँ ताक बेलुका तिर डलकेको दिवाकर मधुर मालाश्री आनन्दमय आमाको आगमन की की? के माया के हो तिमीले के गरे कि बिहा बहुलाय भयो बिहे पनि कोही अभागीले गर्छ लौभ बिग्रेको त केही छैन दुवै एकैसँग बस्छौ हामी जस्ता छौँ उस्तै रहौँ मायाले रुँदै भने तर समाजले हामीलाई के भन्ला आमा बाबुले यस्ता कुरामा कहिले सम्पत्ति देलान् संसारका हामी हाँसो हुन्छौ शेखरले रिसाएर भन्यो फेरि त्यही कुरा समाज आमा संसार यतिका दिनपछि पनि तिमीले मेरो मन चिन्न सकेनौ मेरो मन बुझिनौ माया समाज र संसारले के मेरा माना भरिदिन्छन् ती पुग्न पुछरका कुरा नगर हामी परस्पर प्रेम गर्छौं माया गर्छौं जति दिन हाम्रो यो प्रेम स्थायी रहन्छ हामी छुटिन सक्दैनौं हामीले छुटिनु सम्भव छैन बिहेको पासोमा व्यर्थमा आफूलाई अल्जाएर के आप्छ मायाले बिस्तारै भने लौ शेखर तिम्रै कुरा रहोस् आजदेखि हामी बेग्ला बेग्लै बाटाका बटुवा मान्छे र ईश्वरदेखि आज मेरो विश्वासहरू आयो श्रद्धा गयो प्रेम र प्रीतिको यस्तो फल यतिभन्दा भन्दै त्यसको गला रुद्ध भयो आँखाका सम्मुख अध्या रुचायो रिङ्गट लाग्न थाल्यो मायाको जीवन्तरी भुमरीमा परेर डगमगाउन थाल्यो त्यो राति मायालाई ज्वरो आयो औ एकसा त ज्वरोहरू एक आइरह्यो माया सात आठ दिनमै सुकेर सियो भए पछि जरोले त बिस्तारै छोड्यो तर माया दिँदै नै दुब्लाउन थाले डाक्टरले हावापानी फेर्न सल्लाह दिए महिना दिनपछि बिरामी छोरीलाई लिएर मायाको बाबु विदेश लागे चार वर्ष अघिको कुरो अहिले शेखरको मनमा यसको सम्झना छैन भने पनि हुन्छ कार्यक्रम श्रोति समेत तैयार अली उजालो नाइंटी नेटवर्क काठमांडू संगे इलाम एफएम रेडियो ताप्लेजु झापा को एफएम एचिट्योन्स रीर्ता एफएम दरान को विजयपुर एफएम भोजपुर को, को रेडियो चोमलुंग एफएम सिंधुली को रेडियो सहारा खोटांग हले एफएम रेडियो बर्दीवास सरलाही को रेडियो एकता रौतहट को एफएम रामेप रेडियो तीनलाल खोटांग हलेसू एफएम दोलखाजीरी को रेडियो हिमाली नुआकोट एफएम मकवनपुर को एफएम और प्रतिध्वनी एफएम चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी और रेडियो चितौन सुन फलेस को रेडियो पर्वत रूकूम रेडियो सीर्ने पाल्प श्रीनगर एफएम पोखरा रेडियो तरंग दमौली रेडियो भानुभक्त तनहू को रेडियो ढोरबाराही बागलुंग रेडियो सारथी एफएम रल कोट एफएम में श्रुति संदेश सुन्द्र रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम बुटवाल को एफएम और बुटवाल एफएम गुलमी रेडियो रेसुंगा कपिलवस्तु रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण रेडियो राप्ती जाजर रेडियो हमारो पाइला दैरेख को दुर्वतारा एफएम कैलाली पुर र गुलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णाली साथै हुम्लाको रेडियो कैलाशबाट पनि अहिले एकैसाथ श्रुति प्रसारण भइरहेको छ श्रुति आजको श्रृङ्खलामा हामी रूपनारायण सिंहको उपन्यास भ्रमणको पहिलो श्रृङ्खला वाचन सुनिरहेका छौं चैतको मैना, कलेज बन्द भए थियो इन्द्रशेखर विधामा घर आएको छ एक दिन बिहानै घाममा बसेर त्यो खुबै मन लाएर एउटा चित्र लेखिरहेको थियो हठात त्यसको ध्यान भङ्ग भयो कसेका गलाको मिठो स्वर नजिकै सुनेर त्यसले पुलकै त्यतापट्टि हेऱ्यो इन्द्रशेखर छक्क परेर त्यो दृश्य हेर्न थाल्यो एउटी तरुणी त्यसपट्टि पिठ्यौँ फर्काएर उभिएकी थिए सारा शरीरमा निलो लुगा लागेकी निलै चोलो अब निलै फरिया कालो केसराशि सुन्दर एउटा कभरीमा बद्ध छ कानमा साना इयरिङ टाउकाको सेतो मजेत्रो कुममा झरेको सुगठित सेतो कण्ठमा सेतोमाला चित्र लेख्दै गरेको इन्द्रशेखर प्रकृतिको त्यो चारू चित्र चित्रवत अचलबार हेरिरह्यो तरूणी शेखर कि आमासित केही कुरा गर्न लागिरहेथ कुरा गर्दा गर्दै शेखरपट्टि मुख फर्काई बीणा इन्द्रशेखरले एउटा नयाँ जिनिस अविष्कार गर्यो बीणाको त्यो अनुपम सौन्दर्य र अतुल रूपले शेखरलाई विमुक्त गरायो स्थान काल पात्र संसार सबै शून्यमा विलिन भए छक्क परी शेखर बीणाको मुखमा एकटक हेरिरह्यो शेखरले आफूलाई एकोरो हेरिरहेको देख्दा बीणालाई किंचित लाज लाग्यो त्यसको नजर भूइँमा पर्यो हौ गालामा लाली देखियो सङ्कोचले बीणा सानी भई कतै केही नहेरी त्यो घरभित्र पसि शेखरकी आमाले त्यसको मनोभाव बुझेर बिडालाई कोठादेखि बाहिर ल्याएर भनेन् किन बिड़ा, शेखरसित किन लाज माने कि तिमी दुई सानामा दाजु बहिनी जस्ता साना हो सानामा तिमीहरू सँगै खेल्थ्यौ खान्थ्यौ बस्थ्यौ दुष्ट शेखर उपद्राय थियो शेखरका उत्पीडनले तिमीलाई दिनमा दसचोटि चिज छ्याउनु पर्थ्यो बिडाको त्यो लाज र सङ्कोचको भाव हराइसकेथ्यो त्यसको मुखमण्डलले आफ्नो स्वाभाविक भाव धारण गरिसकेको छ चञ्चलता र आडम्बरको त्यहाँ नाउँ पनि छैन त्यो अनुहार छ स्मित शान्त र मनोहर शेखरले मुसुक्क हाँसेर सोध्यो शरीरमा आरामै छ उत्तरमा बिडाले शेखरलाई दुई हात उचालेर नमस्कार गर्दै मुन्टो निहुराएर भनी जिउ शेखर कि आमा ती दुईलाई आँगनमा छोडी भान्सा घरतिर लागिन। बिडालाई फेरि कस्तो कस्तो अज्ञात लाजले छोप्यो शेखर त्यसको अनुहारमा हेरिरहेको छ शेखरको यो उद्यग लाग्दो भाव देखेर बिडाका गाला राता भए त्यहाँ एक्लै शेखरका सामने उभिरहन त्यसलाई कस्तो अप्ठ्यारो लाग्यो फेरि एक्कासी भित्र दगर्नु पनि गाह्रो लाग्यो चतुर शेखरले बिडाको मनको अवस्था बुझेर सहज स्वरले भन्यो बिडा किन उभिरहेकी त्यो आसनमा बस त्यसपछि बिडा बसी बसेकी बसिन केही वास्तै नगरी मग्न भएर फेरि चित्र लेख्न थाल्यो केही उपाय नदेखि बिडा पनि नजिकैको आसनमा बसे एकैबेर यसरी बितेपछि तस्विरबाट टाउको उठाएर इन्द्रशेखर बिनापट्टि फर्केर मुसुकको हाँस्दै भन्यो म जस्तो लाज पचेको पुरुष संसारमा बिरले होला तिमी त्यहाँ बसेर तिन्जेल मेरो तस्विरको ढङ्ग हेरे खुबै हाँस्यो होली मन मनैमा औ म भने लाटाले पापा पाए चाहिँ आफ्नै काममा दङ्गु छु कहिलेकाहीँ म आफूसँग आफै छक्क पर्छु कुनै जिनिसमा एकचोटि मन गाडियो भने मलाई अरू कुनै थोकको सम्झना हुँदैन यति भनेर इन्द्रशेखर एकचोटि खेती गर्दै हाँस्यो त्यसको हाँस्ने रीति नै यस्तै छ इन्द्रशेखरको हाँसोमा जीवन छ प्राण भरिएको छ यस हाँसोले फेरि जसले सुन्यो उसैलाई समात्छ हँसाउँछ बीडाले पनि हाँसेर बिस्तारे भने दुई मिनट एउटा काममा ध्यान दिनलाई नै तपाईँ संसारै बिर्सन ठान्नुहुन्छ कि कसो बिडाले त्यो मधुरो व्यङ्ग्या उक्ति सुनेर शेखर फेरि हाहा गर्दै हाँस्न थाल्यो यति कुरा कहानी भएपछि बीडाको त्यो कुण्ठी भावहरू आयो दुईजनाका माझमा जो बादल थियो त्यो हट्यो केही दिनपछि भेट भएर दुईजना साथीहरू जस्तै ती, ती गफ गर्न थाले दुवै विद्यार्थी अतैव कुरा कहानी तिनको स्कुल र कलेजपट्टि ढल्क्यो चेकरले एक्कासी बीडालाई सोध्यो म्याट्रिक पास गरेर तिमी कुन कलेजमा जाने निय कलकत्ताको स्काटिस चर्च कलेजमा त आजकल छात्राहरूको संख्या दिनदिनै बढ्दैछ बेथुन कलेजमा भन्दा बिडाले कुरा काटेर भने पहिले परीक्षा त दिइहालौँ त्यसपछि अरू कुरा अब म मानिसले कलेज पढेर पुगे गर्ने लोगी मानिसलाई लो मानिस जस्तो मलाई नोकरीको खोजीमा त दगुरी हिँड्नु पर्दैन बिडाको आँखामा कुनामा कौतुक देखेर तथा त्यसको उद्योग लाग्दो तर्क सुनेर शेखर अधीर भए उठ्यो शेखरले अलिक रिसाएर भन्यो भोतमियरको उ एउटा कुरा पढेर के नोकरी मात्रै गर्ने शिक्षाको अर्थ के अर्काको कमारो मात्र हुने हाम्रो समाजदेखि यो भूल नमेटिएसम्म हाम्रा मानिसहरू कहिले उभो लाग्ने छैनन् औ विशेषतः जबसम्म नेपाली समाजका स्वास्नी मानिसहरू लेखापट्टि सिकी स्वाधीन भएर आफ्नो भर गरी उभिन नसक्लान् तबसम्म हाम्रो समाजको दशा सुध्रिने आशा गर्नु दुराशा मात्रै हो शेखरकी आमा टोकामा देखा परेर कराइन् भो शेखर तेरो लेक्चर छोडिदिए लेक्चरले मात्रै बिणाको पेट भर्दैन केही खानेकुरा पनि चाहिन्छ सानो सा। कोठा सफा सुरम्बे पूर्व कुनामा एउटा सानो टेबल र तिनवटा कुर्सी उत्तरपट्टि ढोका ढोकाको दुईपट्टि फुलका गमला अरू दुई कुनामा एकापट्टि हार्मोनियम बाजा औ अर्कोपट्टि दुई आलमारी पुस्तक कोठामा प्रवेश गर्न साथ गृहस्वामीको सुरुचिको पत्ता पाइन्थ्यो कोठाको माझमा भुइँमाथि गलैँचा ओछ्याइएको थियो बिडा र शेखरकी आमा एउटा गलैँचामा बसे औ शेखर बस्यो अर्कामा शेखर चिया खाँदै अशेष गफ गर्दैछ कलेजको कुरा आफ्नो कुरा समाजका कुरा सङ्गीतको चर्चा अरू अरू अनेक कुरा त्यसको गफ गर्ने रीति छ यस्तो अनौठो एकचोटि बोल्न लागेपछि त्यसको शब्द सबै सजीव भए उठ्छन् त्यसको गफ गर्ने परिपाटीले मानिसलाई मुग्ध पार्छ सम्मुख दुईवटी नारी चिया खाँदै स्तब्ध भएर यो गल्पलहारी सुन्नमा तन्मय छन् शेखरका गफ पहाडबाट झरझर झर्दै जर झर्ने खोलाको तीव्र प्रवाह जस्तै अभिराम बगेर जाँदै थियो हर्थात् मोहन विक्रम ढोकामा देखा पर्नाले त्यहीँ थामियो मोहन विक्रम कोठामा सरासर पस्ती थियो भित्र एउटी नचिनेकी रमणी देखेर हतार हतार बाहिर फर्क्यो शेखर की आमा देखा भं मोहन कैसे मुखेंदाई भागिक अब आमा का बाकी शेष होते शेखर ने मोहनला सारे भित्र लिया मोहन ने शेखर की आमा भक्तिभावी ढोगे गलैचा में एक छे में आसन ग्रहण करें शेखर मोहन साने देखा स्कूल का साथी मोहन की आम मोहन बालक होता परलोक वैदिं मैनादेवीले आमा हराएको मोहनलाई सानैदेखि छोरो जस्तो प्यारो गर्थिन् मोहन पनि शेखरकी आमालाई आमा भन्छ शेखरको घरलाई आफ्नै घर ठान्छ शेखरको यहाँ जस्तो राज्य छ मोहनको त्योभन्दा कुनै अंशमा पनि घटी छैन आज पाँच वर्षपछि मोहन दार्जीलिङ फर्केर आउँदैछ यहाँका स्कुलबाट पास मोहन गएको थियो बनारस विश्वविद्यालयमा पढ्न शेखर लागेको थियो कलकत्ता दुईजनामा पत्र मात्रै बराबर चल्थ्यो आज दिनपछि फेरि एक्कासी भेट हुँदा दुवै मित्रको हर्षको ठेगान रहेन शेखरकी आमा पनि मोहनलाई स्वस्थ सबल देखेर साह्रै खुसी भएन आज एक्कासी कसैलाई खबरै नगरी तिमी झुर्क्यौ हौ हामीले त ठानेका थियौ अब त तिमी उतै काशीवासी भएर विश्वेश्वर मन्दिरमा पण्डा भए बस्यो होला होइन त आमा शेखरका कुरा सुनेर सबै हाँसे शेखर कि आमाले बिडाका कानमा भनेन् बिणा मोहनलाई सानामा चिन्थ्यौ नि बिर्स्यौ कि हो बिडा तिनजल चुप लागेर यी ला तिनजनालाई हेरिरहेकी थिए शेखर आमाका कुरा कानमा पर्न जाँदा त्यो जसङ्ग भए उता मोहन पनि मैना देवीले बिणालाई भनेको कुरा सुनेर अलिक अतिप्र भयो मोहन र बीणाका आँखा जुक्यो बिडाले हतपत्त मोहनलाई नमस्कार गरे एकछिनपछि कोठबाट बाहिर निस्केर बिणा बिना, ठुलो समयमा परि घाम सधैँभरि त लागिरहन्छ तर खोइ घामका ज्योतिमा यस्तो विपुल सौन्दर्य त्यसले कहिले देखेकी थिएन सम्बुकको त्यो अमल हिमाचल सधैँ यति उज्जवल यस्तो नयना विराम देखिन्न सुरभी पुष्प समूह नित्य साना रकमका फूल फुल्छन् नाना जातिका रङ्गविरङ्गका तर आजको जस्तो माधुर्य तथा सौरभ भएका फूल त बिडाले कहिले पनि देखेकी छैन बिडा छक्कै परी दार्जीलिङ सहरका बाटाघाटा वन जङ्गल सबैले यो विशाल सौन्दर्यको आयोजन कहिले गरे बीडाको जीवनमा आज नयाँ उमङ्ग छ गतिमा नयाँ बङ्गी शरीरमा बिजुलीको प्रवाह हावामा कस्तो कमलो स्पर्श घाममा कति सुख हिँड्नमा कति स्वस्थी बाँच्नमा कति शान्ति चराचुरुङ्गीका च्याउच्याउमा कस्तो मिठो रागिनी भवराका गुञ्जनमा कति मधुर स्वर बीडा सधैँ नै यही बाटोबाट फर्कन्थे तर उमङ्ग यस्तो आवेश यस्तो भाव त्यसका मनमा यो पथ हिँड्दा कहिले उत्पन्न भएको थिएन आज यो बाटोको पनि रूप फेरिएको छ यो जङ्गली बाटो के साँच्चै यति सुरम्भे थियो बाटाका दुईपट्टि उम्रेका उनिउहरू के सधैँ यसरी नै टाउका हल्लाइ हल्लाइ त्यसलाई स्वागत गर्थे औ त्यो निर्मल पानीको छाँगा के सधैँ तेई सुरमा अविराम छरछर गर्दै त्यसको आत्मकथा बीणालाई सुनाउँथ्यो बिणा उदक मानेर चारैपट्टि हेर्छे वरिपरि हेर्छे सुन्छे किन किन आज यस्तो भयो कस्तो उदेक कस्तो अचम्म शेखरको हँसिलो अनुहार कसरी प्रकृतिको एक एक वस्तुमा आधिपत्य गरेर बसिरहेको छ बीणाको मनमा सहसा एउटा शङ्का उठ्यो साँच्चै नै यही कारणले यो उमङ्ग यो आवेश औ यो आशाको संसार बीडाले आफ्नो मनोभावको एउटा उद्योगको अर्थलाई औ आफै लाजले नेवरी एकान्त पथमा रूखपात र चराचुरङ्गी बाहेक केही थिएन तैपनि बीडाले लाजले टाउको उठाउन सकिन् बीडा विदा भएपछि मैनादेवी शेखर र मोहनलाई कोठामा छोडेर आफ्ना काममा लागिन् ती दुई मित्र पनि एकान्त पाएर कति दिनदेखि मनैमा राखेको कुरा पोख्न लागे मोहन आफ्नै कुरामा मस्त छ बनारस सहरका कुरा घाट मन्दिरका कुरा विदेशीहरूका चालचलनको कुरा मोहनका कुराको टुङ्गै छैन औ शेखर पनि त कुरा, कुरा, कुरा सुन्दैछ तर आफ्नै विचारधारामा मग्न छ शेखर शून्य दृष्टिले कोठाका भित्तामा हेरिरहेको छ बल्छीमा माछो पारेर पाखामा झिक्ने बित्तिकै माछो फेरि उफ्रेर पोखरीभित्र पस्दा मानिसहरू जसरी मुख बाहिर पानीमा अर्थशून्य दृष्टिले हेर्छन् शेखरका दृष्टिमा पनि त्यही भाव छ बिडालाई शेखरले अघि पनि देखेको थियो आजकी देखे बीडा र सधैँ देखिएकी बीडामा कत्रो ठूलो प्रभेद सधैँ बीडा त्यसका नजरमा पाँचजना अरू जस्ता देखिन्थे त्यस्तै देखिन्थे तर आज बीडाको त्यो अनुपम सौन्दर्य र आकृति माधुरीले सम्झेर शेखर आफै छक्क पर्यो फेरि यारको अचम्मको कुरो शेखरको कति नारी हृदयसित परिचय छ नारीहरूको अन्तर बाहिर सबै ऐना जस्तो पढ्न सक्छु भन्ने शेखरको ठूलो गर्व छ तर यतिका दिनमा त कतै यस्ती तरुणीसित त शेखरको भेट भएको थिएन अरू युवतीहरूले जस्तो शेखरसँग प्रथम परिचय हुँदा त्यसले नचाहिँदो स्वाङ त पारिन लाजको छल प्रकट गरिन भुइँतिर हेर्ने न्युले आँखा कुनाबाट त्यसलाई हेरिन साना कुरामा लाजको भान गर्दै दुई हाते मुख छोपिन बीड़ा ने प्रथम आपूला एक ने एकटक ला हि रख देखता ईसत लाज ला देखाई तरो लाज स्वाभाविक थी यो लज स्त्री गहना हो तस्तो लाज न के न का, इमान गरीब इच्छा नी रिमान नुरुष त्यो प्रथम लाज काटेपछि बीणाको व्यवहार अति शान्त र स्वाभाविक थियो त्यसका हँसाइमा प्राण थियो तर प्रगल्भता थिएन त्यसका कुरा कहानीमा विनय थियो सुरुचि थियो कृतिम परिपाटी थिएन त कि बीणा अरू दसजना समाजका नारीहरूभन्दा भिन्दै छे यो बीणा प्रकृतिको नियमदेखि बाहिर चे, नियम चे? सन्देहका प्रबल लहरमा शेखरको मानस नौका डगाउन लाग्यो तर महानिशा आशाले शेखरको शङ्का मेटाउन ठूलो सहाय गर्यो आशा मानिसको हृदय चिरन्तन उम्रन्छ शिसमा पानी बाह्रै काल उम्रे जस्तो शेखरका बासनाको भोगमा कति सुन्दरीहरूको बलिदान भइसक्यो अझै एउटी नारी जगतको श्रेष्ठ रत्न आशाले शेखरको सुन्दर अनुहार उद्दित भइ उठ्यो कुनै हिंस्रक जन्तुले शिकार देख्दा त्यस पशुको अनुहार त्यसरी नै दित्त हुँदो त्यसका आँखा त्यसरी नै बल्दा हुन् शरीरका रगत त्यसरी नै उन्लादा हुन् मानिस र पशुमा विशेष प्रभेद केही छैन कुनै कुनै परिस्थितिमा मान्छे पशु मा हुन्छ औ पशु देप्दा नुहाई धुवाई भोजन आराम गरेर मोहनले दिनभरि त्यहीँ बिताए दुई मित्रका बीचमा कति कल्पना जल्पना अनेक कुरा कहानी तथा अशिष कफ चलिरहे मोहन छ उग्र कर्मयोगी त्यसको बानी बेहोरा छ सरल पवित्र त्यो आत्मनिग्रही छ सदाचारी छ औ ठिक त्यसको उल्टो छ शेखर शेखर छ स्वेच्छाचारी तर स्वभावमा यस्तो ठूलो अन्तर भए तापनि इनको आपस्तको मैत्री भाव देखेर दुनियाँ दङ्ग पर्छन् साँच परेपछि मोहन घर फर्क्यो चौक बजारका बीचमा पुगेर मोहन ठिङ्गा उभियो त्यो अनुहार कहिले कता देखे जस्तो लागेर रा। मोहनले राम्ररी ठम्माउने चेष्टा गर्यो तुलसी पनि सरासर मोहनैपट्टि आए मोहनको मुखमण्डल प्रसन्न भइ उठ्यो धेरै दिन अघिका सँगै पढ्ने साथीहरूलाई भेट्दा एक प्रकारको अपूर्व आनन्द हुन्छ बितेका कुराहरू एक एक गरी मनमा सम्झना हुन्छ तुलसी बाजेका दुई पाखुरा समातेर हल्लाउँदै मोहनले भन्यो तुलसी बाजे प्रणाम आज कति दिनपछि तपाईँसँग भेट भयो हालखबर बढिय छ त अरे विक्रमजी के भनौँ सहपाठीका हकले नमस्कार अथवा बाहुनचरीका हकले आशीर्वाद खबर बाह्रै महिना यहीँ बिताउने मानिसको हालखबर के बताउनुपर्छ तपाईँको हालखबर सुनाओस् न मेरो दुःख बोक्न थाले भने त तपाईँ ठाडो पुछर लाउनुहुनेछ उही पुरानो तुलसी सदाशिव क्लास में सहपाठी तीन कति जिस्काथे ठट्टा करते कष्टे तर ती कति छुब्द होते तुल्स बाजी रिशाए कस पाए देखेन ती क्लास का बादर और को उपद्रव अपरिचित धरीसित सहन करते रात दिन कविता कविता तुल्स बाजेला खूब आंथ्यो कविता उपद्रवी लड़का को सात तोरिन्थे तुलसी बाजेको हात समाएर भन्यो लौ त कविजी अब मेरो डेरामा एकछिन विश्राम गर्न जाउँ तुलसी बाजे केही नानी नास्ती नगरी हिँडे घरमा पुगेर तुलसी बाजेको उचित सत्कार गरेपछि मोहनले सोध्यो कविवर हालमा गर्नुहुन्छ कि नि तुलसीले उत्तर दिए नसोध्नुहोस् मोहनजी के भनौँ अब दार्जीलिङका नेपालीहरूको दुर्दशा के बताउँ हामी कि त भारी बक्वा कि आपसमा तल्लो दर्जाका कलम कोर्ने त छौ नि बडो मुस्किलले जब बजारका कुनामा एउटा सानो दाल चामलको पसल खोलिरहेछु अच्छा यो कुरा परिरहन् अहिले तपाईँ कहाँबाट फिर्नु भएको शेखरका घरबाट शेखरको नाउँ लिने तुलसी बाजेका मुखमा घिन र दुःखको झलक देखिए मोहन त्यो देखेर छक्क पऱ्यो र तुलसीका मुखदेखि आफ्नो नजर नहटाई मोहनले भन्यो तुलसी बाजी हठात यो कुरा किन सोध्नुभयो तुलसीबाजीले केही उत्तर दिएनन् बित्तामा टाङ्गेको एउटा तस्विर ती ध्यानपूर्वक लागे मोहन पनि चुप लागिरह्यो एकछिन कोठामा निरता छायो अन्त्यमा तुलसी बाजेले नै बोले हेर्नुहोस् विक्रमजी अर्काको निन्दा र चर्चा गर्ने बानी छैन मेरो यो कुरा तपाईँलाई पूर्णतया थाहै छ तर समाजमा बसेर समाजका छातीमा जब समाजको एउटा माननीय पुरुषले आघात गर्छ त्यति बेला त्यसको विरोध गर्नु समाजका साना ठूला सबैको कर्तव्य हो यो कुरा तपाईँ मान्नुहुन्छ त उत्तम हाम्रो समाजमा पनि प्रतिष्ठित वित्र इन्द्रशेखरले त्यस्तै उत्पादमा चाहँदैछ विस्तार विस्तार त त तुल्सीबाजेले माया र शेखर सम्बन्धी कुरा मोहनलाई भनी सुनाए औ भने हाम्रा ज्ञान सम्मान र रूपका गर्वमा भुलेका मित्र इन्द्र शेखर समाजको काल हुनुभएको छ यस्तै हो भने शेखरलाई कसैले विरत गरेन भने समाज जानेछ र सातलमा माया मात्र होइन त्यस्ता अरू कति अज्ञान तरुणीहरू शेखरका कुवासनाका चक्रमा पनि बिग्रे नासिए औ अझै पनि नासिन ना लागिरहेछन् समाजी अज्ञान अवलाहरूको आरतनादले कम्पाय मान्छ विचार चा। गर्नुहोस् मोहन विक्रमजी अब तपाईँले गर्नुपर्ने काम साथीलाई बचाउनुहोस् औ समाजको पनि रक्षा गर्नुहोस् यति भनेर तुलसीबाजी विदा भए मोहनको शरीरको जम्मै रगत सुक्यो श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन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 भ्रमणको दोस्रो श्रृंखला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा अनमोलमणिको सम्पादन रहेको आजका नेपाली कथाका संकलनमा रहेका केही कथाहरूको वाचन सुन्नुहुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री